त्यसपछि एक युवा कृता भट्टराईबाट उद्यमशीलताका लागि सानै उमेरमा आफूलाई तयार गर्नुको आवश्यकता र यसको फाइदाका बारेमा केही जानकारी लिन्छौं तर सुरुमा रोजगारी सिर्जना र सम्पत्ति निर्माणबारे थोरै चर्चा रोजगारी सिर्जनाको कुरा हाम्रो मुलुकमा धेरै हुने गर्छ रोजगारीको अभावमा युवाहरू विदेशेको अनि स्वदेशमै रहेकाहरू पनि नैराश्य जीवन बिताउन बाध्य भएको चर्चा हामी धेरै गर्छौँ पनि अनि सुन्छौँ पनि तर वास्तवमा के रोजगार सिर्जना मात्रैले हाम्रो मुलुकको आर्थिक विकासमा रहेका तगाराहरू हट्ने हुन् त सम्पत्ति सिर्जना बिनाको रोजगारी किन हाम्रो लागि लाभदायक होइन त यसबारेमा यो प्रस्तुति देशका लागि रोजगारी सृजना अत्यन्त महत्वपूर्ण काम हो किनभने रोजगार सृजनाले सम्पत्ति निर्माणमा टेवा पुर्याइरहेको हुन्छ यो बन्दा पनि महत्वपूर्ण काम राष्ट्रको सम्पत्ति निर्माण गर्नु हो तर सबै खाले रोजगारीहरूले सम्पत्ति निर्माण गर्दैनन् नेपालको उदाहरण हेर्ने हो भने आधिकारिक तथ्याङ्क अनुसार नेपालको बेरोजगारी केवल 3 प्रतिशतको हाराहारीमा छ तर वास्तविकतामा बेरोजगारी र अल्परोजगारीहरूको दर करिब छयालिस प्रतिशतको हाराहारीमा रहेको अनुमान छ यसले पनि कतिपय कामले रोजगारी बढाए पनि सम्पत्ति निर्माणमा खासै टेवा पुर्याइराखेको हुँदैन भन्ने बुझ्न सकिन्छ रोजगार सृजना भनेको राम्रो कुरा हो तर यसलाई आफैमा एउटा लक्ष्यको रूपमा भने लिनुहुँदैन रोजगार बढाउनु भनेको सम्पत्ति निर्माणको एउटा माध्यम मात्र हो यहाँ प्रख्यात अर्थशास्त्री मिल्टन फ्रेडम्यानको चीन भ्रमणको अनुभव एकपटक जोडाउन ठूल्ठूला थुल औजार तथा यन्त्र हुँदाहुँदै पनि मान्छेहरूलाई फरुवा र कोदालोले काम गरेर बाँध बनाउन लगाइराखेका त्यहाँको व्यवस्थापकलाई यस्तो किन गरेको भनी फ्रिडम्यानले सोध्नुभयो यो धेरै दिनसम्म धेरैजनालाई रोजगार लगाउने तरिका हो अधिकारीको जवाफ थियो अनि फ्रिडम्यानले पनि व्यङ्ग्य गर्दै भन्नुभयो मलाई लाग्यो कि तपाईँको उद्देश्य बाँध बनाउनु हो रोजगार सिर्जना गर्ने नै मुख्य लक्ष्य हो भने त कामदारहरूलाई चम्चा प्रयोग गरेर बाँध बनाउन लगाए हुन्थ्यो नि अझै लामो समयसम्म अझै धेरै मानिसहरूलाई काम दिन सकिन्थ्यो नि यस्तै एउटा प्रसङ्ग जुजुमानको कथा श्रृङ्खलामा पनि हामीले सुनिसकेका छौं जहाँ एकजना महिलाले बन्चरो पत्ता लगाएर एक्लैले धेरै रूख काटेर अरूको रोजगारीमा असर पुर्याएको भनेर उनलाई सजाय दिएको थियो अब हाम्रै परिवेशमा फर्काउन सरकारी काम कहिले जाला घाम भन्ने त हामीले उखान नै बनाइसकेका छौँ सरकारी काममा हुने ढिला सुस्ती किन त भनेर बुझ्ने हो भने आफ्नै सम्पत्ति सृजना नगरिकन यी कामहरू करबाट उठेको पैसाले सञ्चालित हुन्छन् करबाट उठेको खर्चले चल्ने हुनाले रोजगार त सृजना भयो तर यसले संस्थागत रूपमा कुनै सम्पत्ति निर्माण हुँदैन तपाईँ हामीले तिर्ने करबाटै सरकारले विकास केन्द्रित र प्रशासनिक दुवै थरीका कामहरू गर्छ विकास केन्द्रित योजनाहरू भनेको देशको आर्थिक विकासका लागि आवश्यक हुन् तर प्रशासनिक हस्तक्षेपहरू बढ्दै जाँदा उद्यमीहरूलाई गाह्रो हुन्छ नेपालकै सन्दर्भमा हेर्ने हो भने कतिवटा सरकारी निकाय तथा संस्थानहरूमा चाहिनेभन्दा निकै धेरै कर्मचारीहरू छन् नेपाल वायुसेवा निगमलाई नै हेरौँ न निगमसँग जम्मा दुईवटा विमान छन् अनि कर्मचारी कर्मचारी झण्डै चौधशे निरन्तर घाटामा गइरहेको यो संस्थानलाई तपाईँ हामीजस्ता करदाताको खर्चमा धानी राखिएको छ अनावश्यक कर्मचारीहरूलाई सरकारी जागिरबाट मुक्त गरियो भने निगम र कर्मचारी दुवै पक्षलाई फाइदा हुन्छ निगमको खर्च घटेर लाभदायक हुने सम्भावना बढ्छ र मुक्त भएका कर्मचारीहरूले निजी क्षेत्रमा लागेर साँच्चिकै उत्पादक काम गर्ने मौका पनि पाउँछन् अब आयात निर्यातकै कुरा गरू वैदेशिक वस्तुहरूको आयातमा रोक लगाएर आन्तरिक रोजगार बढाउने योजनाहरू यहाँ थुप्रै ल्याइए तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नै नसक्ने उद्योगहरूलाई अझ सुरक्षा दिएर अझ बढी पैसा खन्याएर सीमित रोजगारीका अवसर बनाइए पनि दीर्घकालमा त यसले लगानी डुब्ने सम्भावना अति बलियो हुन्छ योभन्दा त सम्भावना बोकेका क्षेत्रको पहिचान गरी त्यस क्षेत्रलाई प्रवर्धन गर्यौँ भने रोजगार त सृजना हुन्छ नै साथै भएका स्रोत साधनको पनि उचित प्रयोग गरी नाफा बढाउन सक्ने मात्र होइन निर्यात गरेर विदेशी लगानी समेत भित्राउन सकिन्छ वैदेशिक वस्तुको आयातबाट हामीले राम्रो दाम तथा नयाँ माल मात्र पाउने होइन कि हाम्रा स्थानीय व्यवसायहरूले पनि धेरै कुरा सिकेर आफूमा सुधार ल्याउने मौका पाउँछन् कुनै उद्योगलाई बजारको एकाधिकार दिइयो भने ग्राहकलाई त घाटा निश्चित हुन्छ अझ त्यो उद्योगको हालत पनि नेपाल एयरलाइन्स आयल निगम वा विद्युत प्राधिकरण जस्तो हुन्छ सरकारले बजारमा कुनै एउटा उद्योगलाई संरक्षण गर्यो भने त्यो समूह वा पक्षलाई नाफा त होला तर पूर्ण समाजलाई भने पक्कै पनि घाटा हुनेछ यस्ता अनावश्यक हस्तक्षेपहरूले देशको आर्थिक वृद्धिलाई नकारात्मक असर पार्छ यसैले रोजगार सृजनाका नाममा धेरैजनालाई अनुत्पादक काममा अल्झाएर न त आर्थिक प्रगति हुन्छ न त सामाजिक विकास हुन्छ बरु सरकारले अशिक्षितलाई पढाएर शिवविहीनलाई सिकाएर तिनको उद्यमशीलता बढाएर व्यापारका निम्ति लगानी उपलब्ध गराएर तथा बजारमा कानूनको शासन निष्पक्ष रूपले चलाउन सक्यो भने नेपालको आर्थिक विकास द्रत गतिले अगाडि बढ्छ रोजगार सिर्जना र सम्पत्ति निर्माणको बारेमा यो छोटो चर्चापछि अब लाग्छौ युवाहरूको संगठन यात्रा यात्राकी सचिव र नेपाल युवा संगठन सञ्जाल आयोनकी कार्यकारी सदस्य क्रिता भट्टराईबाट उद्यमशीलताका लागि सानो उमेरमै तयारी गर्नुको आवश्यकता र फाइदाका बारेमा विचार जान्न क्रिता भट्टराई अहिले नै कुनै उद्योग वा <गणागागागागागागागागा�> व्यवसायसँग सम्बन्धित हुनुहुन्न तर यात्रा नामक संस्थामा रहे युवा सं अरे युवा नीति को सुधारिमार्जन को वालत में लगी रही युवा मंत्रालय अंतर्गत रही हरेक जिल्लामा युवा सूचना केन्द्र स्थापना का लगी भईर प्रयास में समर्पित होती प्रत्येक पचहत्तर जिला में युवा सूचना केन्द्र होता चाहिए सूचना पहुँच प भनेर यस नीतिमा छ तर हालसम्म पनि त्यो सबै जिल्लाहरूमा कार्यान्वयन हुनसकेको छैन तर जतिमा नि कार्यान्वयन भएको छ त्यसमा चाहिँ हाम्रो यो नीतिले चाहिँ युवा सूचना केन्द्र हुनुपर्छ भनेर भनेको छ तर कस्तो हुनुपर्छ भनेर चाहिँ त्यसलाई मजाले परिभाषित गर्न सकेको छैन त्यो त्यो आइडिया नै नभएको भनौँ न त्यहाँनिर त्यस्तो त्यो अवस्थामा चाहिँ हामीले यो युवा नीति लिएर आउँदाखेरि पनि हामी डाइलगमा थियौँ यातायातको हाम्रो पहिलाको मेम्बरहरू जो हुनुहुन्थ्यो उहाँहरूले अग्र घरले काम गर्नुभएको यसमा र हामीले चाहिँ भित्र यात्राभित्र नै यो युवा सूचना केन्द्र कस्तो हुनुपर्छ भन्ने एउटा सानो डेमो जस्तो प्र्याक्टिस गरिरहेको थियौँ र त्यहीलाई चाहिँ हामीले युवा सूचना केन्द्र भनेको चाहिँ यो यो कम्पोनेन्टहरू अथवा यो यो कुराहरू भयो भने एउटा नमिनल युवा सूचना केन्द्र हुनसक्छ है भनेर चाहिँ त्यो हिसाबमा चाहिँ मिनिस्ट्रीलाई हेल्प गर्न खोजिरहेको जीवनमा अवसरहरू धेरै आउँछन् तर ती अवसरहरूमा कुन चाहिँ आफ्नो लागि सही हो अनि कुन चाहिँ सही होइन भनेर पहिचान गर्न सक्नुपर्छ यसले एउटा त भविष्यका लागि आवश्यक तालिम ज्ञान आर्जन गर्न पर्याप्त समय पनि दिन्छ अनि अवसर पनि समाजमा चली चलिआएको चलन अनि अरूले गरेको कामको देखासेखी मात्रैले त कहीँ पनि पुगिँदैन नि यो विश्वास कृता भट्टराईको मेरो पर्सनल एक्सपिरियन्स मैले भलन्टियरिङ अथवा यो युथ मुभमेन्टमा जानी नजानी गर्न चाहिँ फिरेँ होइन टु थाउजन्ड एटतिरको कुरा हो जुन चाहिँ मेरो लागि रमाइलो थियो क्या एउटा म एकदम काठमाडौँ युथ हो होइन अनि जुन चाहिँ मेरो एक्सिस कल यो काठमाडौँभन्दा बा काठमाडौँभित्रै पनि एकदम लिमिटेड त्योभन्दा बाहिर झन् नपुगेको भएर म चाहिँ यात्रामा भलन्टियर गर्न थालेँ र त्यहाँबाट डिफ्रेन्ट डिफ्रेन्ट घुम्न थालेँ होइन अनि त्यो त्यो सिलसिलामा मेरो यता ब्याचलर इन डेभलपमेन्ट स्टडिज पनि जोइन गऱ्यो र यो फोर इयरको टाइममा चाहिँ मैले एकदम धेरै अप एक्सप्लोर गर्ने टाइम पाएँ कि तर इभेन्चुअली के रियलाइज भयो भन्दाखेरि जुन मैले ब्याचलर डिग्री चाहिँ काठमाडौँ युनिभर्सिटीबाट टोपी लाउनु पाइन्छ ब्याचलर गर्दाखेरि नै भनेर त्यो मात्रले गरेको थियो कि अनि अहिले आएर चाहिँ यसो हेर्दाखेरि त्यो डिग्रीले मात्र केही हुँदैन रहेछ आई एउटा सर्टन गोल नभइकन चाहिँ यत्रो पढाइ भनेको त टाइम प्लस रिसर्चको इन्भेस्टमेन्ट हो नि त त्यसलाई चाहिँ एकदम वाइजली गर्नुपर्छ भनेर म चाहिँ अहिले आफूलाई अलिकति स्टडी ब्रेक लिइरहेछु आफूलाई आफ आफ आफ पहिचान गरी ज्ञान अनि सिप आर्जन गर्ने हो भने यसले पछि गएर आफ्नो आर्थिक विकासमा धेरै सघाउँछ भन्ने विश्वास भर्खरै तेइस वर्षमा टेक्नु भयो कि भट्टराएको छ फेरि अर्थ सम्बन्धी ज्ञान व्यापार गर्न अनि उद्योग थाल्नकै लागि मात्रै आवश्यक पनि होइन जुनसुकै बिदामा आफुलाई अगाडि बढाउने सोच किन नहोस् जति धेरै अर्थको ज्ञान त्यति नै धेरै भविष्यको बाटो सजिलो किनभने आमदानी नहुने कुनै पनि काम दिगो हुने सम्भावना धेरै कम हुन्छ त्यो आमदानी पैसाको रूपमा आओस् वा अरू माध्यमका रूपमा आफूलाई कसरी पोटेन्सियल राख्ने आफूलाई एक्सप्लोर गर्ने कसरी म्याक्सिमम लिने कुरा एकदम त्यस्तो ग्रुप डाइ डाइनामिज हुन्छ नि ग्रुपमा बसेर काम गर्दाखेरि कस्तो कस्तो कुराहरू फेस हुँदो रहेछ र आफ्नो इमोसन्स हुन्छ नि त्योहरूलाई कसरी कन्ट्रोल गर्ने त्यसलाई कसरी राई राइट डिरेक्सन दिने त्यस्तोहरू कुरा चाहिँ मैले एकदम राम्रोसँग सिकेँ अनि मेरो बिलिफ एकदम बिजनेस प्योर बिजनेसको होइन तर म चाहिँ केमा विश्वास गर्छु भने जबसम्म आफ्नो लागि आफैले केही गर्न सकिँदैन त्यो बेलासम्म अर्कोले चाहिँ जतिसुकै धाका दिए पनि अथवा जतिसुकै तानिदिए पनि त्यसले चाहिँ खासै फरक पार्दैन कि त्यही भएर जुन अहिले यो सोसियल अन्टरप्रिनेरिजमको कुरा छ नि त्यसमा चाहिँ मलाई एकदम घट लाग्ने कुरा भएर प्योर इकोनोमिक्स नभए पनि त्यसले कतै न कतै चाहिँ सबैजनालाई फाइदा पुऱ्याउँछ कि पहिला सुरु त आफूलाई केमा इन्ट्रेस्ट छ त्यो कुरा एकदम याद गर्न जरुरी छ होइन अनि त्यसपछि आफूलाई कसरी त्यसमा पिसार्दै जाने जुन चाहिँ साइड लाइनको कुराहरू हुन्छ तिनीहरूलाई कसरी पन्छाउँदै जाने भनेर सिक्यो भने चाहिँ यो जोसुकैलाई पनि घाम लाग्ने कुरा हो मैले त्यहाँनिर गएर एकदम मेरो थट प्रोसेसमा आएको चेन्ज भनेको चाहिँ पहिला म जे पनि कुरा चाहिँ मोर अफ च्यारिटीतिर बिलिभ गर्थेँ होइन भनेर सामाजिक सेवा भनेको इट्स काइन्ड अफ च्यारिटी भने जस्तो लाग्थ्यो भने अहिले आएर सबै कुराको आफ्नो भ्याल्यु हुन्छ यदि तिमीले त्यसको लागि खर्च गरिरहेको छैनौ भने तिम्रो लागि अरू कसैले खर्च गरिरहेछ तर त्यहाँनिर त्यो रिसर्चको खर्च चाहिँ भइरहेछ त्यो रिसोर्सलाई राम्रोसँग कसरी युटिलाइज गर्ने त्यसबाट कसरी सबैभन्दा धेरै त्यसबाट कसरी मुनाफा मिलिने जुन चाहिँ जहिले पनि पैसाकै रोममा हुनुपर्छ भने छैन त्योभन्दा अरू तरिकाहरू पनि छन् होइन त्यो चाहिँ मैले एकदम रियलाइज गरेँ र पछि मैले अहिले जब आयनमा अथवा यात्रामा त्यो कुरालाई चाहिँ हामी प्रोग्रामहरू गर्दाखेरि त्यसलाई कसरी सस्टेनेबल बनाउने त भन्ने कुरामा चाहिँ जुन कुरामा नि यदि मैले मेरो टाइम मेरो समय अथवा मेरो परिश्रम खर्च गरिरहेको छु भने त्यसबाट मैले सबभन्दा धेरै बाहिर बेनिफिट कसरी निकाल्ने अथवा के हुनसक्छ त्यो कुरामा चाहिँ म एकदम ध्यान दिने भएको छ केही कुरामा मेरो टाइम मेरो दिमाग खर्च गरिरहेको छु भने त्यसले मलाई ठ्याक्कै पैसै दिनुपर्छ भन्ने छैन जस्तो मैले मेरो टाइम यात्रामा इन्भेस्ट गरिरहेको छु मैले म जस्तै अरू एनर्जेटिक युवाहरूसँग भेट्ने मौका पाइरहेको जुनले चाहिँ मलाई लङ टर्ममा एकदम धेरै फाइदा दिनसक्छ त्योभन्दा बाहेक पनि जस्तो हुन्छ नि पोजिटिभनेस सेकेटिनाइज हुँदो रहेछ क्या आफू जस्तै आफ्नै उमेरको मान्छेहरू जोमा चाहिँ एकदम पोजिटिभ भाइजहरू छ अनि त्यसले चाहिँ हामीलाई पनि ए यस्तोसम्म त हुँदो रहेछ भनेर त्यो जुन उर्दा उर्जा दिन्छ त्यो त पैसाको टर्ममा हिसाब गर्न सकिँदैन त्यसै गरेर अर्को भनेको चाहिँ आइडिया हो कि जस्तो मैले त्यहाँबाट त्यहाँबाट आफू जस्तै अरू चौबिसजना अथवा अरू पच्चिसजनालाई भेट्यो भने उनीहरूसँग भएको अर्को चौबिस र पच्चिसवटा आइडिया चाहिँ मैले सिक्छु क्या सो यो चाहिँ सिक्ने प्रोसेस पनि हो आपने झुका पे आप बुझ्पे आप बुझे पीछे आपू कम जान सकता तो अः अके म यहाँ देखि यहाँसम सकूँ वाले बात में आप सकने मानी भेटने अहा सहयोग लिने काम करवसर में सब भाई समस्या का रूप में आस्पष्ट लक्ष्य लक्ष्य न आफूले के गर्न चाहेको त्यसबारे स्पष्ट हुँदाहुँदै पनि कुन बाटो भएर अगाडि बढ्ने त भन्ने कुरामा धेरै अलमल अलमल भइ नै रहन्छ यस्तो बेलामा वरपर नै कुनै प्रेरणाका स्रोत खोज्नुपर्छ यस्ता कोही व्यक्ति वा यस्ता कुनै स्रोत जसले तपाईँलाई लक्ष्य प्राप्तिमा प्रोत्साहन र हौसला दियोस् ती चर्चित व्यक्ति पनि हुन सक्छन् वा आफ्नै घरभित्रका कोही सदस्य वा वरपरका अरू कुनै स्रोत क्रिता भट्टराईको प्रेरणा नि अहिले आई रियलाइज भएको चाहिँ मलाई सबभन्दा ठुलो मेरो इन्सपिरेसन भनेको चाहिँ मेरो घरको हजम हाउस रहेछ होइन किन भन्दाखेरि त्यो भयो तर पब्लिक फिगरको रूपमा हेर्नु पर्दाखेरि चाहिँ मैले यात्रामा नै हुँदाखेरि जुन खेली खेली कर्नु सिकेको थिएँ त्यो बेलामा दिप्ति खकुरेल र अञ्जना लिटेल हुनुहुन्छ उहाँहरू चाहिँ मेरो लागि एकदम ठुलो इन्सपि इन्सपिरेसनको सो सोच हो त्यसै गरेर निरज हुनुहुन्छ अनि त्यो बाइक पढेर अनि मेरो थर्ड प्रोसेसमा अलिकति इम्प्याक्ट पाएको भनेको चाहिँ त्यो राधा भन्ने एउटा बुक छ त्यो बुकबाट पनि म एकदम धेरै इन्सपायर भएको छु थर्ड प्रोसेसको सिलसिलामा र अर्को भनेको चाहिँ ठ्याक्कै नाम त याद भएन तर धेरै हुनुहुन्छ त्यस्तो म त डे टु डे इन्सपायर भइरहन्छु भनेर जस्तो यो प्रसङ्गसँग जोड्दाखेरि चाहिँ इकोनोमिक स्टेबिलिटीको कुरा चाहिँ मैले उहाँबाट सिकेको होइन आफूसँग नै केही चाहिँ हुनुपर्छ जस्तो ओनरसिप हुन्छ नि आफ्नै हातमा केही केही चाहिँ हुनुपर्छ आफूले के आस, नै केही जोड्नुपर्छ भन्ने जस्तो उहाँको धारणा थियो कि अरूसँग डिपेन्डेन्ट हुनुभन्दा पनि आफ आफूले नै कमाएर आफ्नो लागि चाहिँ जोगाउन सक्नुपर्छ भन्ने त्यो खालको चाहिँ उहाँको उहाँबाट मैले कुराहरू सिकेको थिएँ जस्तो अहिलेभन्दा सत्तरी वर्ष अगाडि चाहिँ उहाँले आफ्नो गहनाहरू चाहिँ बेचेर घर जग्गा जोड्नु भएको थियो होइन अनि जुन चाहिँ त्यो बेलाको डिसिजनले गर्दाखेरि अहिलेसम्म पनि हामीलाई कतिवटा कुराहरूमा स सजिलो भइरहेको हुन्छ भने त्यसै गरेर उहाँ चाहिँ एकल महिला भइकन पनि आफ्नो हुन्छ नि परिवारलाई कसरी बाँधेर राख्ने त्यसै गरेर समाजमा कसरी अगाडि जाने भन्ने कुरा त्यो भेल्यु भेल्यु अथवा त्यो प्रोसेसमा चाहिँ उहाँले एकदम ठुलो इम्प्याक्ट भएको छ नेक्स्ट इयरलाई मेरो प्लानहरूको म मास्टर्स जोइन गर्छु केही न मेरो अप्सनमा छ लङ टर्ममा चाहिँ आफूले नै केही खोल्ने सोच छ अहिले कङ्क्रिट त आइडिया छैन तर म चाहिँ सोसलतिर सोचिरहेको छु अब हेरौँ अहिले नै भनेर अब आजको भोलि यात्रा दुई वर्ष तिन वर्ष मात्रै भन्दिनँ तर लङ टर्ममा युवा अवस्था निकै ऊर्जाशील समय हो धेरै जान्ने सुन्ने बुझ्ने चाहना पनि हुन्छ यो समयमा अनि जोस पनि यस्तो बेलामा के कुरा ठिक भएन त त्यसको मनन गरी किन त्यो कुरा ठिक भएन भनेर बुझेर अगाडिको लक्ष्य तय गर्दा पछिको उत्पादनशील समय खेर जाँदैन अनावश्यक झमेलाहरू सुल्झाउनमा त्यसले फेरी आर्थिक मात्र होइन कुनै पनि मानिसको सामाजिक विकासमा समेत योगदान दिन्छ उत्पादनशील काम गरेर धेरैभन्दा धेरै आर्थिक अनि सामाजिक लाभ हासिल गर्नको लागि समय पनि त धेरै पाइन्छ नि अनि आजका अतिथि कृता भट्टराई हाम्रो मुलुकमा गर्न सकिने धेरै छ भनेर सोच्दै अगाडिदेखि तयारी गरिरहेका युवाहरूको प्रतिनिधि हुनुहुन्छ मुलुकमा सबै युवा उदासीन मनस्थिति बोकेर नैराश्यतामा राश्यतामा घुमिरहेका छैनन् एस्ता युवाहरू पनि छन् जो यो भएन त्यो भएन भनेर गुनासो गर्नुको साटो नभएका कुराहरूलाई कसरी आफू अनुकूल बनाउने त भनेर प्रयास पनि गरिरहेका छन् कृता भट्टराई यस्तै युवाका प्रतिनिधि हुन् यिनै युवाहरू हाम्रो मुलुकको आर्थिक विकासको भविष्य पनि हुन्